गुड मर्निङ लेडिज एन्ड जेन्टलमेन नमस्ते अनि स्वागत गर्न चाहन्छौ बेग एफ टू मेगा हर्चमा कार्यक्रम सुन्दै हुनुहुन्छ साथमा आइसकेको छु र कार्यक्रमको बारेमा भन्नुपर्दा यो टोटली फिमेल ओरिएन्टेड सो तपाईँले यो कार्यक्रम प्रत्येक बिहिबार बिहान आठ बजीबाट नौ बजेसम्म सुन्न सक्नुहुनेछ मेगा हर्चमा विश्वभर सुन्न चाहनुहुन्छ वा अनलाइन सुन्न चाहनुहुन्छ भने हाम्रो अफिसियल वेबसाइटी लाइफ इन भनिन्छ सुन्दर भन्ने शब्द आफैमा राम्रो छ सुन्दर हुनु एउटा महत्वपूर्ण कुरा हुन सक्छ हाम्रो जीवनमा तर कसैलाई सुन्दर बनाउने जुन सिप छ त्यो त्यसै पनि एकदमै महत्वपूर्ण छ विगत दुई दशकदेखि वरिष्ठ सौन्दर्यविद भएर आफ्नो क्षमता सुन्दरताको क्षेत्रमा देखाइ सक्नु भएको छ चिनो गुरुङले दुई सालमा गुरुङ ब्युटी पार्लर शुरुवात गरेर आफ्नो सिप र अनुभवका कारणले गुरुङ ब्युटी पार्लरलाई गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमीमा परिरत गर्न सफल हुनु भएको छ पोखरामा पृथ्वी चोक न्युरो र भाट भटिनी सँगसँगै बगरमा पनि उहाँले गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमीको शाखा विस्तार गरिसक्नु भएको छ भने दुले गौडामा शाखा सञ्चालनमा ल्याउँदै हुनुहुन्छ गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमी मार्फत करिब एकासी जना विद्यार्थीलाई ट्रेनिङ पनि दिइरहनु भएको छ भने कुल बयालिस जनालाई रोजगारी पनि उहाँले दिइरहनु भएको छ र एकदमै खुसीको कुरा हालै मात्र नेपाल घरेलु तथा साना उद्योग महासंघको विशौ महिला उद्यमी सम्मेलनबाट महिला उद्योग समितिको क्षेत्र नम्बर चारको केन्द्रीय सदस्य पनि उहाँ चयन हुनुभएको छ यस्तो प्रभावशाली व्यक्तित्वलाई आज कार्यक्रममा पाउँदाखेरि म एकदमै हर्षित छु र धेरै ढिला नगरिकन कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु अहिले निरन्तर आफ्नो काम त छँदैछ होइन त्यसमा पनि अहिले अब ब्रान्च विस्तारको कुरा गर्नुपर्दा आवश्यकता होइन डिमान्ड आएको कारणले गर्दाखेरि पनि यो तनहु जिल्लातिर पनि टार्गेट गरेर यो दुले गोडामा खोल्ने प्रयासमा छु त्यो म अलिकति व्यस्तता व्यस्त भनौँ र सँगै अहिले हालसालै यो क्षेत्र नम्बर चारबाट प्रतिनिधि भएर गएको अब त्यहाँ काठमाडौँ पुगिसके पछाडि ल तपाईँले एउटा पोस्ट लिनुपर्छ उद्यमशील गर्ने महिला पुरुषहरूको लागि अगुवाई गर्नुपर्छ भन्ने चाहिँ प्रस्ताव आएको कारणले गर्दा त्यो सम्मेलनबाट एउटा घरेलु तथा महासङ्घको केन्द्रीय सदस्यको रूपमा उहाँले राख्नुभयो र अहिले आउँदा आउँदै त्यसैमा पनि अलिकति व्यस्त छु होइन थ्याङ्क यू सो मच र मलाई के लाग्छ भने यो, यो सामाजिक सञ्जाल भन्ने कुरा कस्तो रहेछ यो सामाजिक सञ्जाल कतिपय सानो कुरा त एउटा भाइब्रेट हुन्छ झनै अहिले यो पोस्ट लिएर आएको म त्यसमा पनि व्यस्त छु भनौँ र शाखा खोल्दैछु गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमी एकदमै चर्चित मैले भनिहालेँ नि आवश्यकता मेरो लागि भन्दा पनि अरू ग्राहकहरूले तपाईँको सर्भिस एकदमै राम्रो छ होइन क्वालिटी टाइपको सर्भिस र ट्रेनिङहरूको आवश्यकता उहाँहरूलाई उहाँहरूको महसुस गर्नुभयो र त्यसमा पनि मैले महसुस गरेको के भन्दाखेरि अब एकाडेमी हो एकाडेमीमा तपाईँको छ महिना झन्डै असी नब्बे विद्यार्थी उत्पादन हुन्छ उत्पादित विद्यार्थीलाई कहाँ लगेर पुनर्स्थापन गर्ने त नि त्यो एउटा रोजगारीको अवसर अनि कहाँ लगेर उहाँलाई रोजगार दिने त्यो एउटा समस्याको कुरा चाहिँ छ उत्पादन त गर्यो उहाँलाई ट्रेनिङ दिएर प्राप्त भइसक्यो होइन सर्टिफिकेट लिइसक्यो काम पाउँदैन म्याम राम्रो ठाउँमा काम पाउँदैन ब्युटी पार्लरमा गयो चार पाँच हजार भन्दा तलब दिँदैन खाजा दिँदैन निकै समस्या बताउनु छ अनि हजुरले ब्रान्च खोल्नु भयो भने हामीले पनि रोजगार पाउँछौ त्यो कुरा हो खास गरी मेरो आफ्नो स्टुडेन्टहरू जति पनि मैले मेरो प्रडक्सन जति पनि छ त्यो प्रोडक्टहरूलाई कहाँ लगेर लगेर उहाँलाई मैले युटिलाइज गर्ने त नि त्यो हिसाबले पनि मैले खोल्न पुगेको रहेको छ भने गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमीलाई नै जोड्न चाहेँ फेरि पनि यसको जन्म कसरी भयो मैम. जन्म चाहिँ नि मेरो आफ्नो इन्ट्रेस्ट होइन खास गरी त मलाई सानैबाटको मेरो इच्छा एउटा ब्युटीतिर म एट्र्याक्सन बढी हुने कि होइन मेरो सानैबाट मलाई भन्नुहुन्थ्यो कि आमा बुबाले नेल्सहरू पाल्ने कपालहरू होइन लाग्दै नलागेको कैंचीले भने पनि काट्न पुग्ने होइन म अलिकति मेकअप र अलिकति ड्रेसअपमा अलिकति चासो राख्ने सचेत हुने अनि त्यस्तो थियो ममा अनि मलाई अवसर पनि त्यस्तै पर्यो होइन त सिक्न पुगेँ इन्डियामा त्यसपछि नेपाल आएपछि मलाई ब्यूटी पार्लर खोलाऊ भन्ने एउटा कन्सेप्ट आयो त्यस लगतै मैले दुई हजार बान्न सालमा मैले गुरुङ ब्युटी पार्लर खोलेको हो सामान्य रूपमा होइन गुरुङ ब्युटी पार्लर एन्ड ट्रेनिङ इन्स्टिट्युट भनेर खोल्या त्यो बेलामा किनभने दुई दशक अगाडि एउटा सौन्दर्यको क्षेत्रमा लाग्नु भनेको आफ्नै हिसाबले पार्लर खोलिसकेपछि ब्युटी पार्लर खोलिसकेपछि यस्तो कुरासँग चुनौती अथवा च्यालेन्ज गर्नुपर्ने कि फर्स्टमा त म आफ्नो कम्युनिटी हुन्छ होइन नेपाली संस्कार नेपालको नेपालीको विचार होइन अनि त्यसमा पनि अब यो नकली हो यो पेसा भन्ने खालको मेन्टालिटी मान्छेमा हुन्थ्यो त्यो धारणा मान्छेमा हुन्थ्यो पेसा कस्तो छ भने बिहानमा कपाल सिल्की लिएर गएको छु भने बेलुकामा कल गरेर आएको हुन्छु होइन बिहान मैले मेकअप गरेको छैन भने मैले बेलुका मैले मेकअप गरेर घरमा आएको हुन्छ पेसै त्यस्तो टाइपको हुन्छ आफैमा एउटा एट्र्याक्टिभ पर्सनालिटी छैन भने मेरो पेशा कसरी चल्छ मलाई त्यो मनमा लाग्थ्यो होइन अनि त्यो बेला अब दुई सालमा भनेको त औँलामा गनिनसक्ने ब्युटी पार्लर थियो चार पाँचवटा थियो त्यो बेला अब कन्भिन्स पनि नहुने कस्टमर पनि लुकेर आउने परिस्थिति थियो त्यो बेलाको च्यालेन्ज त्यो बेलाको च्यालेन्ज भनेको सबभन्दा त म समाजसँगै छिमेकसँग र परिवारलाई कन्भिन्स गर्नुपर्ने अवस्था थियो होइन च्यालेन्ज त्यहाँनिर कहिले खोलेर सक्षम बन्न सक्छ भाडा सक्छ होइन पछाडि चाहिँ लाइफ सेक्युर हुन्छ हस्बेन्ड वाइफको सम्बन्ध राम्रो हुन्छ भन्ने टाइपको क्वेसनहरू धेरै हुन्थ्यो त्यो च्यालेन्जलाई मैले लिएर होइन एउटा आफ्नो लाइफलाई दावामा राखेर होइन मैले चाहिँ स्टार्ट गरेको बाहुना सालमा हजुर त्यस्तो खालको प्रतिक्रिया सुनेर पनि अगाडि बढ्नु भनेको चाहिँ त्यसको लागि पनि मनमा चाहिँ एउटा दृढ सङ्कल्प चाहिँ पक्कै पनि आवश्यक थियो जुन चाहिँ तपाईँमा थियो भनेर चाहिँ भन्नुपर्छ होइन र त गुरु ब्युटी पार्लर चाहिँ पार्लरबाट चाहिँ एकाडेमीमा परिणत हुन्छ होइन त्यो बाहेक चाहिँ शाखाहरू विस्तार भएको छ भनेर चाहिँ भन्नुपर्छ हामी चाहिँ सुन्दरताकै प्रसङ्गलाई चाहिँ जोड्न चाहन्छौँ एउटा वरिष्ठ सौन्दर्यविद हुनुहुन्छ तपाईँको पोखरामा मात्र नाम चाहिँ सीमित छैन होइन थुप्रै ठाउँमा चाहिँ तपाईँको एउटा नाम आइसकेको छ भनेर चाहिँ भन्नुपर्छ केन्द्रीय सदस्य हुनुभएको छ प्रदेश नम्बर चारको त्यो आफैमा एउटा गौरवको Okay. सुन्दरता यो सुन्दर यो प्रकृतिले दिएको हो अरू जन्तुहरूभन्दा मानवको सुन्दरता तपाईँ हेर्नु होइन स्ट्रक्चर हेर्नु यति राम्रो सुन्दर जीवन दिएको हुन्छ एउटा नेचरले नै ने यस्तो उत्पादन गरेको छ एउटा सुन्दरता भनेको एउटा हुन्छ नि मानिसको स्वभाव भित्र पर्छ होइन मान्छेको नेचर नै सुन्दरता हो जब अब सुन्दरता भनेको हुन्छ नि ऊमा हेल्दी हुनु पऱ्यो होइन ऊमा एट्र्याक्टिभ बडी स्ट्रक्चर हुनु उसको चाहिँ क्यारेक्टर राम्रो हुनुपऱ्यो डिसिप्लिन हुनुपऱ्यो एकदमै क्रिएटिभ माइन्ड हुनु पऱ्यो होइन एभ्री एङ्गलबाट हुँदा हेर्दाखेरि चाहिँ ऊ उसमा चाहिँ त्यो विशेषता हुनु कि ऊ सुन्दर भनेर नक्कल गरेर लिपापुती मात्र त्यो सुन्दर होइन नि होइन आफैमा नेच छ नहीं। नहीं। नहीं। यो चाहिँ प्राचीन कालदेखि नै अपसाराको पालाबाट नै यो चाहिँ सोह्रवटा शृङ्गारबाट भरेर बल्ल यो शृङ्गारले अति आकर्षित बनाउँछ आकर्षक रूपमा चाहिँ प्रस्तुत भएको हुन्छ नि यो नै मलाई लाग्छ कि सुन्दरता हो सौन्दर्य होइत हामी चाहिँ अझै पनि कुराकानीसँग चाहिँ जोडिनेछौँ किनभने हाम्रो चिनो म्यामको बारेमा थुप्रै कुराहरू जुन रहेको छ अनुभव रहेको छ उहाँको स्टोरिजहरू रहेको छ सक्सेसफुल स्टोरिज फर सियर त्यसको बारेमा चाहिँ हामी फेरि पनि अझै कुराकानी गर्नेछौँ डु स्टेटियम टु बिग्याफ फ्रम अन वान पोइन्ट टू मेगा हर्च इन कन्भर्सेसन विथ अ लेडी हु इज ट्रुली बल्ड एन्ड ब्युटिफुल आई एल मी राइट ब्याक टु स्टेटियम फर मर वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ वर्ल्ड एन्ड ब्युटिफुल आज हामीसँग हुनुहुन्छ वरिष्ठ सौन्दर्यविद चिनो गुरुङ र उहाँसँगको कुराकानी तपाईँले सुनिरहनु भएको छ बेग एफम अनु वान पोइन्ट टू मेगा हर्चमा ब्रेक अगाडि चाहिँ तपाईँको ब्युटी पार्लर एन्ड एकाडेमीको जुन एउटा सङ्घर्ष रहेको थियो होइन सुरुवातको दिन जुन रहेको थियो त्यसको बारेमा चाहिँ कुराकानी गऱ्यौँ फ्ल्यासब्याक सेसनतर्फ जान चाहे म चाहिँ हजुर तपाईँको बाल्यकाल कसरी बित्यो मेरो बाल्यकाल आमा बुवासँग होइन हजुर अति रमाइलो र परिवारमा म माइली छोरी है मेरो एउटा दिदी एउटा दाई एउटा बहिनी मेरो स्वभाव भनेको बाहिर त्यति नजाने स्कुल गए गयो आयो आ, आ, आमा बुवासँग बस्ने काम के हुन्थ्यो भने बाल्यकालको काम के स्कुल पढ्ने नै हो नि सबभन्दा त होइन परिसके पछाडि अब गाउँ घरमा बसेपछि अलिअलि सागमा पानी हाल्ने होइन त्यो ड्युटी चाहिँ हुन्थ्यो कि तेरो काम सागमा पाल्ने हाल्ने स्कुलबाट आएर त्यस्तो कुराहरू हुन्थ्यो है अनि कहिले काहीँ घाँस काट्ने कुरा हुन्थ्यो अनि घाँस अति पाउने अनि अलिअलि काट्न चाहिँ हामी बानी परिसक्या म स्याङ्जा सिरुबारी दरौँ सिरुबारी है र साथीहरू यति मिलनसार थियो भैलो खेल्थ्यौँ होइन अनि तपाईँको प्रोग्रामहरू हुन्थ्यो अनि मा, पनि म पार्टिसिपेट हुन्थ्यो म भाग लिन्थेँ एथलेटिक्सको पनि भनाले प्लेयर हो इन्ट्रेस्टेड हो म होइन नाइन टेनमा हुँदा सेलेक्सनमा परेको एथलेटिक्समा मा हाइट त थिएन होइन तर पनि अनि त्यो थियो र अति रमाइलोसँग बित्यो साथीहरूसँग होइन राम्रो थियो मेरो बाल्यकाल यो चाहिँ भयो बाल्यकालको कुरा अब फेरि पनि फर्केर हामी प्रेजेन्ट स्ट्याटस नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिको क्षेत्र नम्बर चारको केन्द्रीय सदस्य चयन हुनु भएको छ त्यो र सफल उद्यमीको कुरा पनि आयो नि त होइन अनि बोसी पल्टेर पहिल्यै घुम्ने चियरमा बसेर सर्भिस न नदिने स्टाफ राख्ने त्यो खालको इन्भाइरोमेन्ट मैले देखेको छु हाम्रो पालामा चाहिँ दस वर्षसम्म त म आफै सर्भिस दिन्थे दे। अहिलेको टाइममा हेर्ने हो भने ब्युटी पार्लर खोलिसक्यो ब्युटी पार्लर खोलिसके पछाडि अनि केमा च्यालेन्ज गर्ने होइन आफ आफूले चाहिँ कतिको टाइम दिनुपर्छ ब्युटी पार्लरमा उनीहरूको डिमान्ड के हो उनीहरूलाई काउन्सिलिङ गर्नुपर्छ कि पर्दैन पर त्यो पनि थाहा छैन ब्युटिसियनलाई होइन काउन्सेलिङ भनेको तपाईँको कुनै हस्पिटलमा कुनै बिरामी गयो डक्टरले लिने हो अनि डक्टरले दिने हो प्रिस्क्राइब गर्ने हो हाम्रो काम पनि त्यही हो नि सर्भिस लिनुभन्दा अगाडि हामीले काउन्सिलिङ फाइभ मिनट गर्नुपर्छ त्यो पनि हो अनि मेन भनेको पोलिसी कस्तो छ बिजनेस पोलिसी होइन उसको आफूलाई इन्भेस्टमेन्टको कुरा गर्ने हो भने दुई लाख लगानी गरेको छ भने दुई लाखभन्दा बढी भनेको आफ्नो स्ट्रगल हो आफूले दिने त्यो टाइम हो कि आफूले बढी टाइम दिनु त्यसलाई होइन आफैले टाइम दिएर उसलाई चाहिँ सेटिस्फाई बनाउनु पर्यो हो त एउटा क्लाइन्ट आएपछि त्यो दिनभरि त्यो क्लाइन्टसँग भुल्नु राम्रो हो मैले टाइम इन्भेस्ट त्यसरी गरेँ हौ मेरो लगानी त जस तिस हजारबाट सुरु भएको यो गुरुङ बेटी पार्लर हो नि यति धेरै टाइम दिनुपर्छ कि मान्छे द्रयाता हुनुपर्छ मान्छेमा संयम हुनुपर्छ होइन टाइम म्याक्सिमम दिनुपर्छ अनि बल्ल हुनुपर्छ अनि बल्ल त्यो ठाउँमा आफ्नो डेस्टिनेसन पुग्छौ के सफल सफल होला, को बाटोमा भेट्यो त्यो त पावरमा नि टाइम लिने अपोइन्टमेन्ट लिने होइन जहाँ पनि बाटोघाटो यो लाकै हुन्छ नि त्यो <laughs> के मेरो कप यस्तो छ यो के गर्ने नि होइन अन्त त्यसरी सोधिरहेको हुन्छ त्यो एउटा समस्या हो मैले अनि तपाईँ टाइम लिएर आउनुहोस् न भन्छु होइन मोटामोटी त म भन्छु म ब्युटिसियन हो मलाई त्यो एङ्गलले हेरिरहेको छ त्यो नजरले मलाई हेरिरहेको छ म चाहिँ एकदमै एट्र्याक्टिभ भइराख्नुपर्छ मेरो पर्सनालिटी व्यक्तित्वलाई चाहिँ मैले मेन्टेन गरेर राख्नुपर्छ भन्ने खालको चाहिँ त्यो कन्सियस भइराख्नुपर्ने के मलाई आफूलाई हेर्दा त्यो चाहिँ गाह्रोको कुरा है टाइम त म्यानेज गरिहाल्छौँ अलमोस्ट होइन टाइम त म्यानेज गर्छौँ हामीले टाइम टेबल सिस्टम छ होइन मेन समस्या चाहिँ मलाई त्यो लाग्छ कि राम्रो कुरा चाहिँ यस्तो भने यति राम्रो पियर पाएँ होइन जो बितेको दिनमा बिस बाइस वर्ष अगाडि मलाई कसैले पनि चिन्ने थिएन यति राम्रो फ्यानहरू भयो मेरो यति धेरैले मलाई मन पराए मेरो एचिभमेन्ट त्यो लाग्यो कि मलाई मेरो आइडेन्टिटी मेरो त्यो भयो एउटा त्यो मेरो राम्रो पक्ष अचिभमेन्टकै बारेमा चाहिँ कुराकानी गरिरहेका थियौँ थुप्रै अवार्डहरूबाट पनि तपाईँलाई चाहिँ सम्मानित गरिएको छ होइन चाहे रोटरी क्लब अफ पोखरा फिस्टियल सिटीले होस् वा दुध पोखरी तमु समाजले होस् त धेरै सम्मान गरिएको छ होइन त्यसै सोपाल समाजले सम्मान गरिएको छ सामुदाय सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रले चाहिँ तपाईँलाई सम्मान गरिसकेका छ भने सौन्दर्य कला व्यवसाय सङ्घ स्याङ्जाले पनि सम्मान गरिसकेका छ यो चाहिँ केही लिस्ट मात्र भयो थुप्रै ठाउँमा चाहिँ आफूलाई संलग्न पनि गराइराख्नु भएको छ लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको चाहिँ चार्टर्ड प्रेसिडेंट भएर वी सर्भ स्लोगनका साथ सामाजिक सेवामा पनि तपाईँ लागिराख्नु भएको छ भने अब अहिले भर्खरै हामीले कुरा गरेका थियौँ उद्योग वाणिज्य सङ्घ कास्कीको महिला उद्यमी विका विकास समितिको चाहिँ बोर्ड मेम्बर पनि हुनुहुन्छ होइन यी सबै उपलब्धिहरू तपाईँले चाहिँ लाइफमा पाइराख्नु भएको छ होइन यो सबै उपलब्धिहरू पाइरहँदा आफ्नो कर्ममा चाहिँ एकदमै कर्मशील भएर लागिरहँदा एकदमै अविस्मरणीय क्षणहरू चाहिँ कुनै छन् भने यसो सेयर गरिदिनुहोस् न अविस्मरणीय क्षण भनेको एभ्री स्टेपमा छ कि मेरो लाइफमा जहाँ पनि जान्छु नि सपना देख्नुपर्छ भन्छ नि सपना देखेर इमेजिनेसन गर्छु नि त्यो चाहिँ पुरा भइरहेको हुन्छ कि कहाँबाट मलाई साथ पाइरहेको छ होइन त्यो त मलाई थाहा छैन मैले जे कन्सेप्ट ल्याउँछु नि त्यो चाहिँ सफल भएरै गएको हुन्छ त्यसमा हुन त मेरो लगनशीलता होला मेरो अरूसँगको सहकारी अरूसँगको मित्रता मेरो अरूसँगको रिलेसनसिप मेरो फ्यामिलीसँग भनौँ होइन घर परिवारसँग भनौँ समाजसँग त्यति नै राम्रो सम्बन्ध छ मेरो तपाईँको साथीहरूको यति नै राम्रो मेरो नेटवर्किङ भनौँ न मेरो साथीहरूको टिम यति राम्रो टिम छ जहाँ पनि मैले हात हालेको हुन्छु नि त्यो सफल भएको देख्दाखेरि चाहिँ त्यो नै मलाई अविस्मरणीय लाग्छ कि बिर्सनै नसक्ने क्षण त कति हुन्छ कति यति स्टोर भएर बसेको छ है र अब अहिले पनि म तपाईँसँग यसरी बसिरहेको छु नि यो कहिले भुल्न सक्छु त कहिले पनि भुल्न सक्दैन नि होइन यो पनि अविस्मरणीय क्षेत्र हो नि अनगिन्ती छ म पार्लर पस्छु मेरो आफ्नो अफिसमा पस्दाखेरि मैले नराम्रो कुराहरू सबै फालेर एकदमै एनर्जी लिएर पस्छु म भित्र होइन अनि म एकदमै ह्याप्पी भएर बस्छु कि ह्याप्पिनेस भनेको त्यही हो होइन त्यसरी पछि राख्नु आफूभित्रै निहेज छ खोज्दै हिँड्नु पर्दैन खुसी आफैसँग छ होइन भने अब बितेको दिनमा अब भुल्नै नसक्ने तितो कुरा पनि छ मिठो कुरा पनि छ तितो कुराले त करेज गर्ने हो नि इन्करेज गर्ने exactly. हो नि हामीले चाहिँ अविस्मरणीय क्षणको बारेमा चाहिँ कुरा गऱ्यौँ त्यस्तो खालका दिनहरू पनि थिए जहाँ चाहिँ हुन्छ नि सफल हुँदिन कि भन्ने खालको त्यस्तो खालको अवस्था पनि थियो तर त्यसलाई चाहिँ पार गरेर त्यसलाई चाहिँ चिर्दै अगाडि बढ्नुभएको छ र सफल हुनुभएको छ अहिले भनेर चाहिँ भनौँ त्यो चाहिँ तपाईँ सफल हुने एउटा तपाईँको प्रयास रह्यो रह र तपाईँ चाहिँ सफल हुनुभयो हजुर सुन्दर हुनु वा सुन्दरी हुने होड पनि छ नि अहिले होइन मान्छेहरूमा व्यक्तिहरूमा भनेर चाहिँ अनेक थरीका कुराहरू गर्छन् मान्छेले सुन्दर हुनको लागि सुन्दरी हुनको लागि विभिन्न घटनाहरू चाहिँ भइरहेका छन् यो हिसाबले यो कारणले गर्दाखेरि के भन्न चाहनुहुन्छ अहिले राम्री र नराम्रीको होडबाजीले कस्तो छ भन्दा यो एउटा मान्छेको नेचर हो होइन हुन्छ नि लाइकरी गर्ने कुरा आएको छ त्योमा अब यस्तो छ त्यो भनेको एउटा तपाईँको लेजरथेरापी होइन त्यसमा जान्छ होइन अनि हामीले भनेको जो तपाईको पलुटेड प्रब्लम छ पल्युटेड प्रब्लम छ स्किन ड्राई छ स्किनको टेक्सचर कस्तो छ कन्डिसन कस्तो छ होइन त्यो अनुसारले हामीले कसरी फेसियलको डिपार्टमा कसरी हामीले मेन्टेन गर्ने कसरी सजेस्ट गर्ने त्यो ट्रिटमेन्टहरू हामीले हेर्छौँ भने तपाईँको अब सर्जरी गर्ने त्यो पार्ट भनेको हामीले फेरि तपाईँको रेफरेन्स गर्ने होइन हामीले डक्टरहरूलाई तपाईँहरूको रेफर डक्टरकोमा जान सक्नुहुन्छ भनेर हामीले त्यो रिस्क लिन सकिँदैन हामीले भनेको तर तपाईँको अनुभवमा चाहिँ अब तपाईँले थुप्रै ठाउँमा सुविधा दिनुभएको छ थुप्रै ठाउँमा ट्रेनिङ दिनुभएको छ त्यो हेर्दाखेरि त्यस्तो खालका घटनाहरू पनि सुन्नु भएको छ होला नि होइन के के गरिदिए हुन्थ्यो जस्तो लाग्छ वा के गर्नुपर्छ जस्तो लाग्छ त्यो मलाई त्यो छरेको होइन जो आफैले सेल्फ केयर गर्दा राम्रो अहिले मैले देखेको समस्या महिलाहरूको पुरुषको नहीं। उहाँको uh, हेर्दा uh, मास्टर्स होइन डिग्री ब्याचलर लेभलको छ उसले त्यहाँको हुन्छ नि इन्स्ट्रक्सनहरू डाइरेक्सनहरू mm -hmm. त्यो कसरी लगाउने होइन mm -hmm. त्यो फलो नगरीकन mm -hmm. प्रयोग गर्दाखेरि त्यसको नकारात्मक असर आएको छ डेट पनि नहेर्न एक्सपायर डेट पनि हेरे हुँदैन त्यो खा खालको चाहिँ अलिकति कन्सियस नभएको कारणले केयरलेस भएर पनि अहिले चाहिँ पोखरेलीहरूको स्किन बिग्रेको कारण त्यो साइड इफेक्ट uh -huh. के uh -huh. त्यो हो र फेसियल गऱ्यो समस्या बेलुका घरमा गयो अनि uh -huh. मजाले साबुनले अब सेन्थेटिक्स प्रडक्ट हो नि होइन uh -huh. साबुनले मुख धोइदियो है अनि uh -huh. हामीले दिएको तपाईँको रुटिन अनुसार चाहिँ उसले त्यो क्रिम लगाइरहेको छैन है अनि सनस्क्रिनहरू पनि लगाएको छैन है uh -huh. uh -huh. त्यति केयरै गरेको छैन त उसलाई हामीले कसरी मेन्टेन गर्न सक्छ उमा कसरी इम्प्रुभ हुनसक्छ त्यो खालको समस्या चाहिँ छ अहिले र हामीले सुन्दरी हुने होडमा चाहिँ अनेक थरीका प्रसाधनहरू युज गर्ने वा विभिन्न खालका सर्जरीहरू गर्ने कुराहरू जुन चाहिँ एउटा विकृति नै हो भनेर भनौँ hmm. न होइन यसको बारेमा चाहिँ कुरा गर्यो हामी आउनेछौँ फेरि पनि सर्ट कमर्सियल ब्रेकपछि टु स्टेट युटु बिगा फर्म अन 1.2 पोइन्ट कार्यक्रम रहेको छ वर्ल्ड एन्ड ब्युटिफुल वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ वर्ल्ड एन्ड ब्युटिफुल र टुडे वी हेभ अ लेडी हु इज ट्रुली वर्ल्ड एन्ड ब्युटिफुल वरिष्ठ सौन्दर्यविद चिनो गुरुङ हाम्रो साथमा हुनुहुन्छ र उहाँसँगको कुराकानी तपाईँले सुनिरहनु भएको छ बेग एफम अन वान पोइन्ट टू मेगा हर्जमा हामीले चाहिँ ब्रेकभन्दा अगाडि तपाईँको व्यवसायको बारेमा तपाईँको पेसाको बारेमा कुराकानी गऱ्यौँ होइन देशको बारेमा पनि कुरा गरौँ एउटा नागरिक हुनुहुन्छ नेपाली हुनुहुन्छ होइन थुप्रै ठाउँमा चाहिँ आफ्नो हुन्छ नि सिप चाहिँ प्रदर्शन गरिसक्नु भएको छ प्रस्तुत गरिसक्नु भएको छ होइन आफ्नो हिसाबले पनि देश यसरी अगाडि गइदियो हुन्थ्यो भन्ने तपाईँको आफ्नै एउटा विचार होला असल नागरिक भएको हिसाबले होइन देश विकासको लागि चाहिँ एउटा कुनै नीति आफूले लागु गर्न पायो भने के गर्नुहुन्थ्यो नीति भन्नाले पनि खास व्यक्तिगत हिसाबले भन्दा पनि नेपाली जनताको हिसाबले सोच्ने भने जति विदेशमा पढ्न गयो नि होइन पढेपछि नेपालै फर्किनुपर्ने नीति राख्न मन लाग्थ्यो कि मलाई राख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो कि हुन्छ नि पढ्न गयो होइन पढेर आएपछि अनि ठुलो ठुलो फ्याक्ट्रिजहरू खोल्ने होइन उहाँको एक्सपिरियन्स लिएर आएको हुन्छ उहाँबाट पढेर आएको हुन्छ होइन उहाँबाट पढेर आउने उहाँको गेनहरू उहाँ जति नयाँ नलेजहरू लिएर आएको हुन्छ त्यसलाई ल्याएर यहाँ इन्भेस्ट गर्ने होइन त्यो नेपालले त्यो नीति मेरो हातमा हुन्थ्यो भने मैले त्यो नीति राख्थेँ पनि होला है त्यो भइदियोस् जस्तो लाग्छ कि पढ्न गयो जति खर्च गरेर पढ्न गयो नि नेपालै फर्किनु त्यो कमिटमेन्ट चाहिँ नेपालको सरकारले उता त्यो कमिटमेन्ट गरोस् त्यो गर्यो भने बाध्यता स्वरूप आउँछ र नेपालमा बल्ल विकास हुन्थ्यो right. अनि इन्डस्ट्रीहरू नेपालमै ठुलो ठुलो उद्योगहरू खोलियो भने आर्थिक विकास हुन्छ होइन मलाई चाहिँ त्यो लाग्छ नेपालको कुनै कुनै गाउँमा एउटा मान्छे मर्दाखेरि लास उठाउन पनि नसक्ने होइन युवाहरू नभएर चाहिँ लास पनि उठाउन नसक्ने अवस्थाहरू पनि अनि जस्तै अब फीको कुरा गरौँ न होइन तपाईँको लेभल हुन्छ वर्ग हुन्छ होइन कुन लेभलको कलेज छ युनि छ युनिभर्सिटी छ त्यस्तोमा नेपालले पठायो नेपालले सिफारिस गर्ने के होइन कति कति अफोर्ड गर्न सक्छ होइन हो त्यो अनुसारको कलेजमा पढाएर अनि यो विद्यार्थीले यहाँ आएर यो गर्न सक्छ होइन उसलाई चाहिँ आउनुभन्दा अगाडि नै यहाँ सेट भइसक्यो हुन्छ कि यसले यो विद्यार्थीले यो गर्ने होइन पुग्छ नि भूमि त जति पनि छ जग्गा जमिन नेपालमा छ नि त होइन नही स्रोत छ होइन त्यो कारणले गर्दाखेरि यहाँको विकास र आर्थिक उन्नति हुन्थ्यो कि जस्तो मलाई लाग्ने एकदमै राम्रो विचार राख्नुभयो म्यामले हजुर यो सँगसँगै नेपाली समाजको कुरा गरौँ हामी यही समाजमा बसिरहेका छौँ कति कुराहरू हामीलाई मनपर्छन् कति कुरा हामीलाई चित्त बुझ्दैनन् तपाईँले नेपाली समाज जुन भोगिराख्नु भएको छ देखिराख्नु भएको छ नेपाली समाजको बारेमा एउटा मनपर्ने कुरा एउटा मन नपर्ने कुरा के के होला नेपाली समाजको मनपर्ने कुरा भनेको नेपाली कल्चर हुन्छ नि नेपालभित्र पनि हजुर संस्कृति होइन नेपालभित्र पनि अब कति जातिहरू छन् होइन आफ्नो आफ्नो जात अनुसारको आफ्नो आफ्नो संस्कृतिअनुसारको वेशभूषाहरू होइन त्यसले हो त्यो छ अनि नेपालको पहिचान त छुट्टै छ होइन त्यो पहिचानलाई आफूले पहिचान, पहिचान गर्न नसक्नु नेपालको कमजोरी पनि छँदैछ होइन र exactly. कमजोरी छँदैछ नि अब इन्डियाले भनिसक्नु लाग्यो कि बुद्ध हाम्रोमा जन्मेको भनेर पनि चोरी गरिसक्न लागेको पनि देख्दैनन् यहाँको साधन स्रोतहरू पनि चोरी भइसकेको दिइसकेको अवस्था छ होइन त्यो छ र तपाईँको नराम्रो पक्ष के नराम्रो पक्ष त्यो हो भने अब राम्रो पक्ष भनेको राम्र राम्र त्यही अब आफ्नो संस्कृतिलाई जगेर्ना गर्नलाई हरेक एङ्गलबाट चाहिँ कसरी चाहिँ यसलाई समर्थन गर्ने होला संरक्षण गर्ने होला भन्ने खालको प्रयासहरू त छ नि होइन प्रयासहरू छ त्यो प्रयासमा चाहिँ नि अलिकति राजनीतिक क्षेत्रबाट चाहिँ बिथोलिएको मैले देख्छु कि होइन अनि जातीय धर्मको कुरा छ होइन एउटा अब सङ्घीयको कुरा छ धेरै कुराले चाहिँ निकै अप्ठ्यारो नेपाललाई पारेको छ जात धर्म सम्प्रदायभन्दा पनि माथि उठेर चाहिँ हामी एउटा नेपाली हौ नेपाली हौ गर्व गर्नुपर्छ हामी नेपाली मात्र हौ होइन यो चाहिँ भयो नेपाली समाजको कुरा फेरि पनि हजुरको जुन पेशा रहेको छ यसैसँग सम्बन्धित भएर चाहिँ कुरा गर्न चाहे हजुर जो चाहिँ सौन्दर्यविद भएर काम गर्न चाहनुहुन्छ यसलाई पेसाको रूपमा अँगाल्न चाहनुहुन्छ अगाडि बढ्न चाहनुहुन्छ आत्मनिर्भर भएर आफ्नो एउटा आइडेन्टिटी बनाउन चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई खास गरी त आफूले बढीभन्दा बढी समय दिनुपर्छ सबैभन्दा पहिला त आफू सक्षम हुनु पर्यो आफ्नो कस्तो टाइपको कुन लेभलमा आफूले कोर्स गरेको छ आफूलाई त्यो कन्फिडेन्स छ कि छैन होइन अब ग्राहकको डिमान्ड अनुसारको उसले सर्भिस दिन सक्छ कि सक्दैन छैन भने उसले कस्तो ट्रेनिङ सेन्टरमा उसले चाहिँ कोर्स लिएको होइन अहिलेको जेनेरेसनको डिमान्ड पूरा गर्न सक्छ कि सक्दैन अहिले त ब्युटिसियन भन्दा तपाईँको सर्भिस लिन आउने कस्टमर नै धेरै कन्सियस छ र अनुभव छ क्या अनि यो लाउँदा यो उहाँले झनै अब्जेक्सन निकाल्नुहुन्छ कि यो हो नि यो हो नि उहाँले एड्भाइस गर्नुहुन्छ कि त्यो राम्रो होइन नि होइन एउटा आइसके पछाडि म केही न केही चेन्ज हुन्छु भनेर उहाँले त्यो सोच लिएर आइसके पछाडि उसलाई सन्तुष्ट गर्नलाई आफै एभल हुनु पर्यो होइन तत्पर पनि हुनु पर्यो त मेकअपले त मान्छेको नेचर नै चेन्ज गराइदिन्छ नि आउटलुकि जस्तै स हुन्छ नि तपाईँको हेर्नु न तपाईँ सिरियल हेर्नु फिल्म हेर्नु मेकअपले उसको सबै क्यारेक्टर नै चेन्ज गराइदिन्न त मान्छेको क्यारेक्टर बनाउने मेकअपले हो उसको आफ्नो पार्ट भनेको त उसको उसले कसरी पर्फम गर्छ उसको कुरा हो उसको एबिलिटीको कुरा हो होइन त मेकअप आर्टिस्टहरूले उसको रोल के छ त्यो रोलअनुसारको मेकअप गर्न सक्नु पर्यो उसको डिमान्ड के छ उसको स्किनको टाइप कस्तो छ त्यो अनुसारको सर्भिस दिन सक्नु पर्यो त्यो क्षमता क्षमता चाहिँ हुनुपऱ्यो स्किल्स फुल हुनु पर्यो हु। मेन त त्यो त्यो पछाडि मैले भनिहालेँ नि पेसन्स हुनु पर्यो होइन हु। अनि पार्लरलाई म्याक्सिमम टाइम दिनु पर्यो त्यो मात्र होइन अहिले त यति सजिलो छ नि अनलाइन स्टडी त मेरोमा तपाईँको उनपचास सालमा सिकेको उनपचास सालमा मैले चार पाँचवटा मात्र टाइपको भेराइटी हेयर कट सिकेर आएको हो नि फेसियल पनि मैले तिनवटा चारवटा टाइपको मात्र मैले सिकेर आएको होला नि अहिले भेराइटी तपाईँको पन्ध्र भेराइटी छ फेसियल त अहिलेको जेनेरेसनको डिमान्ड होइन अहिलेको टेक्नोलोजीमा के छ अहिलेको नयाँ टेक्नोलोजी छ त्यो अनुसार त अहिले त हामी त कति विदेश गएर नयाँ स्किमहरू नयाँ ल्याउनु पर्छ होइन आफू पनि अपडेटेड अपडेट हुनु पर्यो होइन हो, त म विदेश गयो जति म इन्टरनेसनल टुर जान्छु म एभ्री सलुनमा भिजिट गर्छु म सर्भिस लिन्छु मैले सर्भिस एक घन्टाको लियो भने मलाई इनफ हुन्छ कि म चाहिँ सिकेर आएँ मलाई फिल हुन्छ एकाडेमीमा त्यत्रोलाई मैले थ्योरे क्लास दिन्छु नि त मेरो त्यो उनपचास सालकोमा पच्चिस वर्ष छब्बिस वर्ष अगाडिको कोर्सले थोरै पुग्छ पुग्दैन नि सीमित हुन्छ त अहिले भनेको त अहिले त मैले त एभ्री इयर चेन्ज हुन्छ नि त थोरै हामीले नयाँ पोलिसी नयाँ टाइप गरेमै नयाँ हुन्छ त्यो टाइप गरी दिन सकियो भने अनि बल्ल ब्युटी पार्लरमा ब्युटी पार्लर जस्तो हुन्छ सफलता त्यहाँनिर हो कि जस्तो पनि लाग्छ र अहिले म घरेलु तथा साना उद्योग महासङ्घको म तपाईँको एक्जिक्युटिभ मेम्बर भएँ नि त्यो मेरो लागि मात्र होइन नि मैले त नीति के छ होइन बजेटिङको कुरा छ बजेट के छ तपाईँको उद्योग मन्त्रालयबाट के बजेट छ ब्युटी पार्लरलाई के छ र फेरि अरू व्यवसायहरूलाई उद्यमशीलता गर्ने व्यवसायीहरूलाई चाहिँ के पोलिसी आएको छ त्यो पनि त मैले यहाँलाई ल्याएर पस्कने हो नि मेरो त यतै मेरो त एउटा जिम्मेवारी लिएर खास गरी भनेपछि एक हिसाबले हेर्ने भने सौन्दर्यविधहरूको चाहिँ भविष्य एक हिसाबले हेर्ने भने सुरक्षित छ उहाँहरूको लागि मैले लिड गरिरहेको छु उहाँहरूको लागि कसरी हामीले प्रोटेक्ट गर्ने प्रोटेक्सनको हिसाबमा सरकारी क्षेत्रबाट पनि हुन्छ नि होइन कतिपय दर्ता गर्न नपाइरहेको अवस्था छ exactly. दर्ता गर्दाखेरि तपाईँ रजिस्ट्रेसन गर्ने टाइममा कति प्रब्लमहरू छ अनि घरबेटीले तपाईँको दर्ता गर्न जाँदाखेरि यो खालको डकुमेन्टहरू ल्याऊ भन्छ घरबेटीले दिँदैन तिमीहरू सानो व्यवसायहरूले चाहिँ हाम्रो घरको कागजात मान्ने त्यहाँसम्म पनि हुन्छ भने यसको लागि हो मैले अहिले आवाज उठाउने र उहाँहरूको संरक्षकको लागि हो मैले अहिले यो पद लिएर पनि अलिकति सुरक्षित हिसाबले काम गर्न लागेको हो कार्यक्रममा रैपिड फायर सेगमेन्ट बाँकी छ अब तर भन्दा अगाडि चाहिँ हामी जान चाहन्छौँ लास्ट कमर्सियल वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ बल्ड एन्ड ब्युटिफुल लास्ट कमर्सियल ब्रेक सँगसँगै हामी ऱ्यापिड फायर सेग्मेन्टतर्फ जान चाहन्छौँ र आज हामीसँग हुनुहुन्छ वरिष्ठ सौन्दर्य कर्मी चिनो गुरुङ र ऱ्यापिड फायर सेगमेन्टको बारेमा भन्नुपर्दाखेरि म चाहिँ तपाईँलाई सठिक प्रश्न सोध्छु र म्यामबाट चाहिँ सठिक उत्तरको चाहिँ आशा गरिराखेको छु सो रेडी हुनुहुन्छ म्याम ओके छु रिलेसनहरू पाएँ होइन मेरो आफ्नो आइडेन्टिटी बनाउन सफल भयो चिनो गुरुङ बन्न चाहिँ सबैसँग चिन्न पाएँ होइन गुमाएको खासै मैले के गुमाए जस्तो त मलाई लाग्दैन सफल भइरहेको छ वैवाहिक जीवन चाहिँ सुखी पार्नको लागि एउटा सूत्र भनिदिनुहोस् न अब तपाईँको श्रीमान हुनुहुन्छ ममा एउटा कन्फिडेन्स छ कमजोर पक्ष भनेको खासै के छ जस्तो त मलाई लाग्दैन होइन म आफूलाई कमजोर फिलै गर्दिनँ कि वास्तवमा भन्ने भने एउटा टली you know. मा कहिले पनि छुटाउँदैन जिन्दगीमा चाहिँ धेरै भूमिका निभाउनु भएको छ मैला भएपछि जन्मेपछि छोरी होइन विवाह गरेपछि श्रीमती श्रीमती त्यसपछि बुहारी आमाको भूमिका सबै भूमिकाहरू चाहिँ आफ्नो तरिकाले निभाइ राख्नु छ हजुर जिन्दगीको यात्रामा कुन भूमिका निभाउन चाहिँ एकदमै रमाइलो भयो कुन भूमिका निभाउँदाखेरि चाहिँ एकदमै गाह्रो भयो जस्तो अनुभव हुन्छ तपाईँलाई भूमिका चाहिँ बाल्यकालै रमाइलो लाग्यो होइन जो बिहे गर्नुभन्दा अगाडिको पिरियड थियो त्यो नै रमाइलोको क्षण थियो होइन अनि अप्ठ्यारो गाह्रो भनेको मलाई बिहे गरेपछिकै लाग्यो मेरो जो बिहे गरेपछिको चाहिँ कठिन थियो मेरो त्यो यात्रा हजुर श्रीमती भएर बुहारी भएर आमा भएर जुन भूमिका निर्वाह गर्नु पऱ्यो त्यो चाहिँ अलिकति गाह्रो भन्नुहुन्छ मलाई मन मन एकदम राम्रै हुनुहुन्छ कसैले यसरी <laughs> नै प्रतिक्रियाहरू धेरैले दिए होला पियर एकदमै राम्रो छ त्यो दिएका प्रतिक्रियाहरूमा त यसो सम्झदाखेरि एकदमै राम्रो प्रतिक्रिया कुनै पाउनु भएको छ पाछु राम्रो प्रतिक्रिया भनेको बिजनेस पोलिसी कति राम्रो हो भन्नुहुन्छ अरूभन्दा पनि होइन अनि अब तपाईँको लुक्स त अब ब्युटिसियन हो मेकअपले डेन्ट पेन्टले अलिअलि होला होइन मेरो बोल्ने शैली राम्रो छ होइन भनेर उहाँले भन्नुहुन्छ कि हजुर एउटा कुरा जुन प्रत्येक अभिभावकले आफ्नो छोरीलाई दिनुपर्छ के होला जस्तो लाग्छ यो कुरा हुन वा चाहनेले दैनिक गर्नुपर्ने तिनवटा प्रमुख कुराहरू मेन्टेन गर्ने होइन अनि मर्निङमा व्यायाम गर्नु पर्यो एक्सर्साइज गर्नु पर्यो होइन गरन अनि स्ट्रेस बढी हुनु भएन होइन आफ्नो आफ्नो लागि टाइम छुट्याउनु पर्यो जीवनमा केही पछुतो छ अर्को प्रश्न पछुतो छ नि मलाई धेरै पढ्न पाएँ हुन्थ्यो भन्ने पछुतो कि मैले मेरो आ, जो एजुकेसन छ नि तपाईँको मैले कन्टिन्यू लान सकिनँ होइन मलाई बाल्यकालमा विवाह भयो नि त्यो चाहिँ मलाई पछुत लाग्छ त्यो बाहेक चाहिँ थाइल्यान्ड सिङ्गापुर होइन इन्डिया जस्ता देशहरूमा चाहिँ एडभान्स ट्रेनिङ कोर्सहरू आफ्नो सुन्दरताको क्षेत्रलाई लिएर चाहिँ हजुरले ट्रेनिङहरू चाहिँ लिनु नभएको चाहिँ होइन होइन धेरै ठाउँबाट चाहिँ तै पनि पढाइलाई चाहिँ अलिकति निरन्तरता दिन पाएको भए हुन्थ्यो ऱ्यापिड फायर सेगमेन्ट एकदमै राम्रोसँग खेल्नु म्यामले होइन बेग्याफा वान पोइन्ट टू मेगा हर्जले सुनेर खास गरी म यहाँ किन छु कसरी छु होइन पक्कै पनि सबैले थाहा भएकै कुरा उद्यमशीलतामा सफल महिला भनेर जति अहिले सामाजिक सञ्जालमा यो मेसेज यो सन्देश गएको छ होइन गइरहेको छ म यत्तिकै सफल व्यवसायी बनेको छैन होइन ममा ध्रर्यता थियो त्यही ध्रर्यता चाहिँ आम उद्यमी महिलाहरूमा होस् होइन समय जति आफ्नो व्यवसायमा समय दिनु पऱ्यो होइन आफ्नो कार्यक्षेत्र के हो त्यसमा लगनशील हुनुपर्यो र जति आफ्नो मेन भनेको घर समाज होइन देश भनिन्छ घरमा आफ्नो रिलेसन राम्रो हुनुपऱ्यो अनि बल्ल अरु सेक्टरले पनि अलिकति तपाईँको इभ्यालुसन गर्दाखेरि यो कस्तो ब्याकग्राउन्डको हो भनेर पनि इभ्यालुट गरेको हुन्छ होइन ती कुराहरूलाई पनि अलिकति मान्यता दिएर व्यवसायलाई अलि ध्य धारण गरेर समय दिनुभयो भने पक्कै पनि अवश्य पनि आफूले चाहेको ठाउँमा सफल हुन सक्छ होइन र जति पनि बेगाफएम सुनेर बस्नुहुन्छ मलाई त लाग्छ अझै पनि यङ जेनरेसनले बढी सुन्ने गर्छ होइन मेरो एउटा एकाडेमी भएको नाताले एकाडेमीमा अहिले यङ जेनेरेसनकै नानीहरू बाबुहरू राख्नु भएको छ होइन कुनै न कुनै क्षेत्रबाट एउटा स्किल लिनुहुन्छ भने ब्युटी पार्लर ट्रेनिङले नेपालमा मात्र होइन विदेशमा स्टुडेन्टहरूलाई पार्ट टाइम जब गरेर पनि आफ्नो लागि खर्च निकाल्न सकिरहेको अवस्था छ यसको लागि अत्यन्तै राम्रो एडभान्स स्पेसल होइन बेसिक तपाईँको डिप्लोमा कोर्सहरू दिएर यति राम्रो इन्टरनेसनल लेभलको कोर्सहरू हामीले दिइरहेको हुन्छ होइन त्यो मात्र नभइकन एउटा स्किल भनेको जहिले पनि कसैले चोरेर लाने कुरा होइन होइन स्किलफुल हुनुपर्छ योमा म अलिकति प्रेरित होस् जस्तो लाग्छ र जति पनि व्यवसायहरू हुनुहुन्छ धेरै कुरामा त हालेर म सफल हुन्छु भन्दा पनि एउटै व्यवसायलाई अगाडि लानुहोस् पक्कै पनि सफल हुन्छ उन्धा। उहाँलाई म शुभकामना पनि दिन्छु र जति पनि मलाई सपोर्ट गर्नुहुन्छ मेरो टिम अनि मैले त आज म छु यो स्टेसनमा होइन बेग एफएमको बेग एफएम परिवार अनि बहिनी सिर्जना होइन र जति पनि सुन्नु भएको छ सबैलाई म धन्यवाद दिन चाहन्छु र अझै पनि मेरो डेस्टिनेसन पुरा भएको त छैन होइन ले हरेकको अगुवाई गरेर मैले एउटा लिड गर्नुपर्छ लिडरसिपको एउटा भूमिका लिएर अगाडि बढ्नुपर्छ र सबैको यो महिला अथवा पुरुष उद्यममा लाग्ने जति पनि उहाँहरूको लागि मैले अलिकति सरकारबाट पाउने कुराहरू अनुदानको कुराहरू अधिकारको कुराहरूलाई लिएर अझै पनि अगाडि बढ्नु नै छ होइन ट्रेड सोको कुराहरू छ आफ्नो यो एक्जिबिसनमा हामीले कति हामीले सो गरिरहेको हुन्छ त्यसको क्वालिटी बढाओस् होइन जति पनि आफ्नो व्यवसाय छ क्वालिटीमा ध्यान दिनु क्वान्टिटी भन्दा पनि म त्यही भन्न चाहन्छु र सम्पूर्णलाई यो ब्युटिसियन भएको नाताले गर्दा अलिकति सौन्दर्य क्षेत्रमा अलिकति कन्सियस होस् होइन इन्ट्रेस्ट जागोस् र आफूमा भएको कमजोरी जे छ होइन त्यसलाई अझै पनि प्लस पोइन्ट यो ट्रिटमेन्ट अथवा मेकअप ले गरे इसको सपोर्ट गरेर यसको सपोर्ट यसको माध्यमले आफ्नो व्यक्तित्वलाई विकास गरोस् सपोर्ट पनि गर्छ यही सन्देश दिन चाहन्छु म यो इन्सपायरिङ मेसेज सँगसँगै हामी भन्ने कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ आज हाम्रो साथमा हुनुहुन्थ्यो वरिष्ठ सौन्दर्य कर्मी चिनु गुरुङ र हाम्रो निमन्त्रणालाई चाहिँ स्वीकार गरेर आइदिनु भयो त्यसको लागि चाहिँ हामी एकदमै आभारी छौँ तपाईँप्रति थ्याङ्क यू सो मच म्याम थ्याङ्क यू सो मच मलाई यो अवसर होइन यो एउटा अपर्च्युनिटी पनि हो थ्याङ्क यू सो मच इट्स एन अनर म्याम यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ जो जो साथीहरूले कार्यक्रम सुनेर साथ दिनुभयो थ्याङ्क यू सो मच तपाईँहरूको सपोर्टको लागि टेक्निकल सपोर्टको लागि शङ्करलाई पनि थ्याङ्क यू भन्न चाहन्छु तपाईँले यो कार्यक्रम सुन्न भ्याउनु भएको छैन भने साउन्ड क्लाउड मार्फत आर्काइभ स्वरूप यो कार्यक्रम उपलब्ध पनि गराउनेछु कार्यक्रम सुनेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु बेगाफो मन वान पोइन्ट टू मेगा हर्स ट्युन गर्दै गर्नुहोला कार्यक्रम वर्ल्ड एन्ड ब्युटिफुलबाट चिनो गुरुङ सँगसँगै म सृजना पनि बिदा हुन चाहन्छु नमस्कार